अब हामी छोटो एकजना यो प्रकाशन विकाशनको लागि छजना विषीहरूले सहयोग गर्नु भएको छ प्रकाशन सहयोगको लागि यो कार्यक्रम आयोजना र प्रकाशन गर्ने सहयोगी हातहरू छ छा, मध्ये ज्ञानु मगर यहाँ उपस्थित हुनुहुन्छ र बाध्यता बस अरू साथी आफूले चाहे तैन उहाँहरूले फेसबुक मार्फत हामीलाई हाम्रै कुराहरू पनि केही कुराहरू राखिदिनु होला हामी ससा उपस्थित हुन नसके पनि हाम्रा भावनाहरू हाम्रा भनाइहरू संक्षिप्त रूपमा राखिदिनु होला भनेर हामीलाई अनुरोध गरी पठाए अनुसार अब हामी संक्षिप्त रूपमा अशोक गौतमबाट उहाँहरूको फेसबुकबाट प्रेसित गर्नुभएका उहाँका विचारहरू र उहाँका भनाइहरूलाई संक्षिप्त रूपमा प्रेसित गरिदिनुको लागि म अशोक गौतमलाई यहाँ आमन्त्रण गर्छु अघि पनि मैले भने छजना गुल्मेरी सर्जकहरू जो विदेशी रूपीमा कर्म गरिरहनु भएको छ उहाँहरूको संयुक्त प्रयासबाट छजनाको संयुक्त प्रयासबाट हामी विजयारोपणलाई यहाँसम्म ल्याइ ल्याइसकेका छौँ पवन घटी मगर विवश हाडहाडे गुल्मी हाल उहाँ हुनुहुन्छ त्यस्तै इन्धनदेवी भण्डारी खैरेलीका मित्र हाल उहाँ पनि युएमै हुनुहुन्छ त्यस्तै गरी विश्व प्रेमी उहाँ खजियाका मित्र उहाँ मुम्बईमा हुनुहुन्छ रेशम शिरस मगर भारसे गुल्मीका मित्र उहाँ बखराइङमा हुनुहुन्छ त्यस्तै गरी रोहित कुमार छेत्री हस्तिजका मित्र उहाँ कतारमा हुनुहुन्छ र ज्ञान त रामु मगर उहाँ पनि प्रवासमै हुनुहुन्थ्यो र हामीले उहाँलाई यो कार्यक्रममा पाएका छौँ र पाँचजना साथीहरूलाई सोधिएको थियौँ हामीहरूले कार्यक्रमबारे तपाईँले यति मिहिनेत गर्नुभयो कार्यक्रमप्रति केही गुनासो छ भने हामीले अतिथिहरूलाई भन्नुपर्ने केही छ भने कार्यक्रममा उपस्थित सबैलाई भन्नुपर्ने केही छ भनेर प्रश्न गरेका थियौँ र हामीले यति मिहिनेत गऱ्यौँ ठिकै छ र कुरा चाहिँ राखिदिनु भनेर भन्नुभएको थियो तसर्थमा उहाँहरूका भनाइहरू जस्ताको जस्तै मैले यहाँ जोड्नु चाहन्छु सबैभन्दा पहिले हाडाडेका मित्र उहाँ युएमा आउनुहुन्छ पवन धरती मगर विवश उहाँको विशेष भूमिका रहेको छ यो विचार प्रकाशनको पर, पर, निमित्त उहाँले भन्नुभएको छ मैले सिपोर्टमा ड्युटीमा छु सिपोर्टमा ड्युटीमा छु तसर्थ धेरै कुरा गर्न सकिनँ विजारोपणलाई अनुरङ र मन्जली बनाउने जिम्मा गुलमिली सर्जकहरूको छ यदि यो मन्जली भएर जनचेतनाको सुभाष हुन सक्यो भने पक्कै हाम्रो प्रवासको पसिना र मिहिनेत खेर जाने छैन अनि दुखी छु टाढाबाट पाल्नुभएका साहित्यिक मनोहरप्रति सके जति हामीले सहयोग र व्यवस्थापनमा गर्न सकेका छैनौँ त्यसप्रति दुखी छु भनेर उहाँले पवन घरजी मगर विवशले भन्नुभएको छ र इन्धन डिपी भण्डारीले खैरिका मित्र उहाँ पनि दुबईमा हुनुहुन्छ र उहाँले भन्नुभएको छ कार्यक्रम सफलताको शुभकामना दिन्छु किनकि हाम्रै कार्यक्रम हो र विचारपणका प्रतिनिधि उहाँ इन्धन बिपी भण्डारीको एकल गजल सङ्ग्रह छिट्टै बजारमा आउँदैछ मैले नामाकरण गरेको छैन यो पनि सबैलाई जानकारी गराइदिनु भनेर भन्नुभएको छ त्यस्तै गरेर खरसाङका मित्र हुनुहुन्छ निश्चल प्रेमी कान्छा उहाँले पनि धेरै सहयोग गर्नुभएको छ विशेष भूमिका खेल्नुभएको छ मलाई लाग्छ सम्भवतः पवन घरदी मगर र निश्वल प्रेमी कान्छाले मात्रै यो गजल सङ्ग्रह प्रकाशनको निमित्त झन्डै दस दस हजारले विचारपणसम्म आइपुग्दा भनेर यसरी लेख्नु भएको छ उहाँका शब्दहरू जस्ताको त्यस्तै म यहाँ साभार गरेर तपाईँ बताउँदैछु विचारपणसम्म आइपुग्दा नेपाली साहित्य र विकासको निम्ति प्रवासमा रहेर पनि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छजना गुल्मेल युवाहरूको एउटा यो प्रयास हो भिन्न देशमा रहेर पनि हामीहरू मिलेर एउटै ग्रुपमा बाँधेर यहाँसम्म पुग्न पाउँदा खुसी छौँ हाम्रो सपना थियो कुल्मीमा गजलको मेहफि बना गजल, कु गजल लेखेहरू कुल्मीलाई चिनाउनु चिनाउन भन्ने थियो र आज यहाँसम्म पुग्यौँ जुन विचारबाट तपाईँको हातमा पुर्याउन सफल भएका छौँ यो पुस्तक प्रकाशन गर्ने सन्दर्भमा जो जिल्लाभित्र र संस्थासँग आबद्ध केही अगुवा मित्रहरूलाई बारम्बार फोन र मेसेज पठाएर पठाएर यो कुरा जानकारी गरायौँ तर चासो नदिएका कारण हामी यो सम्पूर्ण काम प्रभाव गरिएको हो यो पुस्तक यहाँसम्म ल्याउन सुनिता सुन्दाली गीता अर्याल यहाँसम्म साहित्य प्रतिष्ठान भएको होइन केही साथीको निष्क्रियता केही साथीले निष्क्रियता देखाए पनि केही साथी लाग्नु धेरै धेरै आभाइ छौँ यति मात्र हो छजना समय देश भएका छौँ यो कार्यक्रममा उपस्थिति जनाउन सकेनौँ र पनि केही होइन भन्ने हामी पुरा विश्वास लिएका छौँ अन्त्यमा विमोचनमा उपस्थित अग्र कार। यो सफल पार्नका लागि पर्नुभएका नाना प्रभाव नेपाली सन्तोष विशेष अशोक गौतम विचार सफल पार्नको लागि भुटलबाट आफ्नो व्यस्त समयका बावजुद पनि विशेष भूमिका खेल्नु भएकोमा अशोक गौतम लगायत रेसुङ साहित्य प्रतिष्ठानका सम्पूर्ण साथीहरूप्रति हामी आभार छौँ र धेरै धन्यवाद पनि दिन चाहन्छौँ भनेर भन्नुभएको छ त्यस्तै अर्का सर्जक हुनुहुन्छ बहानीबाट उहाँ हामीलाई म्यासेज गर्नुभएको थियो सबै सबैलाई विशेष आभार प्रकट गर्दा सुरु र नेपालीको जबको इतिहासमा अन्य विचारोपण गर्नको लागि पनि सहयोग पुर्याउनु हुनेछ भन्ने आशा लिएको छु भनेर रेशम श्रीषले भन्नुभएको छ उहाँहरूको कुराहरू मैले जस्ताको त्यस्तै राखेँ हुन पनि हो छजनाले मात्रै रचना कलेक्सन गरेर प्रवासबाटै छपाईको जिम्मा दिएर र विमोचनको लागि पनि उहाँहरू आफै लागि परेर हामीहरूले उहाँलाई केही साथ दिएर हामीहरू हातमा हात मिलाएर मात्रै यहाँसम्म हामी विचारोपण पुर्याउन सफल भएका हौँ मैले फेरि सम्झिन चाहन्छु पवन घरदी मगर विवश निशल बेनी कान्छा इन्दन देवी भण्डारी रेशम श्रिष मगर रोहित कुमार छेत्री र हामीबाज मुम छ ज्ञानो रामो उहाँलाई मेरो तर्फबाट पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु धन्यवाद धन्यवाद यहाँ समस्या आज एउटा भाग बिसाउने रविता भन्नुभयो त्यसलाई छोडेर मुटु छामे र त हेर डुब्दैछ प्रेम प्याला थामे र त हेर आफ्नै आफ्नै भन्नेले आफ्नै आफ्नै भन्नेले मुटु चिरे पछि मरेको डामे र त हेर देब्रे पाटोमा मुटु छामे र त हेर डुब्दैछ प्रेम प्याला थामे र त हेर पुरानै लाग्छन् फेरि पुरानै लाग्छन् फेरि भेटिँदा नयाँ आफ्नै मुटु हो भनी ठानेर त हेर आफ्नै मुटु हो भनी ठानेर त हेर देब्रे पाटोमा मुटु छामेरा त हेर डुब्दैछ प्रेम प्याला थामे त हेर नवारी नपारी नवारी नपारी दोसादमा छाडी भाग्दैछ मन त्यो जानेर त हेर भाग्दैछ त्यो मन जानेर त हेर तेब्रो पाटोमा मुटु छामेरा त हेर डुब्दैछ प्रेम प्याला थामे त हेर अन्त हाँसेर बाँच्ने हाँसेर बाँच्ने रहर लुट्नै छ त आफ्नै हातले छुरा हानेर हेर देब्रे पाटोमा मुटो छामेर त हेर डुब्दैछ प्रेम प्याला थामेर त हेर हिजोमा एउटा कार्यक्रममा थिए एकजना मेरा मित्र आउनुभएको थियो उहाँलाई आज बस्न आग्रह गरेँ यो कार्यक्रम छ भनेर उहाँ गजल प्रेमी हुनुहुन्थ्यो विशेष कारणवश जान हतारिनुभयो आठ बजेको लागि गाडी तय गरेँ र गाडी कुर्नलाई एकछिन गाडीले ढिला गऱ्यो अनि मैले उहाँलाई आग्रह गरेँ तपाईँ जाँदै हुनुहुन्छ दुई शब्द छाड्नुहोस् न उहाँ राखिदिउँला जानी नजानी भनेँ उहाँले खर्खर लेख्नुभयो मैले यो राखेँ उहाँ हुनुहुन्छ नवलप्रासी यही अञ्चलको प्रतम बुझेर छु मैले पजलमा नै के हो यो लेखेको छु सुसाई रहेछ खोला पहेली मन मेरे सुसाई रहे खोला बहेली रहे मन मेरे अनुपस्थिति में कसई को खोजी रहे मन मेरो सुनसान बखत थाल्द न्याउली कराउन मन मेरो, मेरो।, मेरो। गंतव्य ठा पुरा हुन भन्दछ मन मेरो गन्तव्य ठाउँ पुरा हुन एकान्तील गाउँपामा सुनिँदैन कसैको आवाज एकान्तशील गाउँ पाखामा सुनिदैन कसैको आवाज खाली कर्कस मात्र गर्दछन् किराहरू एक आपत मा तिनीहरूलाई माया विरतीलाई हुन्थ्यो भन्छु मैले तर ती त भागदर्छन् थाहा पाएर महाएको जहिले ती त भाग्दर्छन् थाहा पाएर महाएको जहिले लाल कोटी र गुरासले आँखै पार्छन् तिरी मिरी लाल कोटी र गुराँसले आँखै पार्छनतिरी कुको ध्वनिले ध्कनै पढाउँछ श्री श्री म त एक्लो त्यसैले मन पनि खालि एक्लै देख्छु आवाज के को हो कुन्नी विष्णु मात्र सुन्छु आवाज के को हो कुन्नी विष्णु मात्र सुन्छु भन्दै गर्ने भन्वनी पनि ओजेल छु हस् धन्यवाद नमस्कार धन्यवाद विष्णुभटी अब हामी छोटो रूपमा जस्तै एकजना यो र पर बाध्यता बस अरू पाँचजना साथी आफूले चाहेर पनि यहाँ उपस्थित हुन सक्नु भएको छैन उहाँहरूले फेसबुक मार्फत हामीलाई हाम्रो कुराहरू पनि केही कुराहरू राखिदिनु होला हामी सशरी उपस्थित हुन नसके पनि हाम्रा भावना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 धन्यवाद अघि पनि मैले भने छजना गुल्पिनी सर्जकहरू जो विदेशी रूपलेमा कर्म गरिरहनु भएको छ उहाँहरूको संयुक्त प्रयासबाट छजनाको संयुक्त प्रयासबाट हामी विजारोपणलाई यहाँसम्म ल्याइति आइसकेका छौँ पवन घटी मगर दिवस हाडाडे गुम्बी हाल उहाँ युआईमा हुनुहुन्छ त्यस्तै इन्धनदेवी भण्डारी खैरेलीका मित्र हाल पनि युएमै हुनुहुन्छ त्यस्तै गरी विश्व उहाँ खजियाका मित्र उहाँ मुम्बईमा हुनुहुन्छ रेशम शिरी मगर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 राखीदूर भसर्थ म वहाँ का भनाई हुआ जस्ता कोई मैं यहाँ जोड़न चाहिए सब भाई हड़े मित्र वहाँ युए में आवन धरती मगर विवास वहाँ को विशेष भूमिका रहकर बीजारोपण प्रकाश निमित्त वहाँभ मैं सीपोर्ट में ड्यूटी में छू सीपोर्ट में ड्यूटी में छू तसर्थ धेरा सकिन बीजारोपण मंजली बनाने जिम्मा गुलमिली सर्जक रहने यदि यजली जनचेतनाको सुवास हुन सक्यो भने पक्कै हाम्रो प्रवासको पसिना र मिहिनेत खेर जाने छैन अनि दुखी छु टाढाबाट पाल्नुभएका साहित्यिक मनोहलप्रति सके जति हामीले सहयोग र व्यवस्थापनमा गर्न सकेका छैनौँ त्यसप्रति दुखी छु भनेर उहाँले पवन घर मगर विवस्तले भन्नुभएको छ र इन्धन डिपी भण्डारीले उहाँ कैरिणीका मित्र उहाँ पनि दुबईमा हुनुहुन्छ र उहाँले भन्नुभएको छ कार्यक्रम सफलताको शुभकामना दिन्छु किनकि हाम्रै कार्यक्रम हो र विचार उहाँ इन्धन बिपी भण्डारीको एकल गजल सङ्ग्रह छिट्टै बजारमा आउँदैछ मैले नामाकरण गरेको छैन यो पनि सबैलाई जानकारी गराइदिनु भनेर भन्नुभएको छ त्यसै गरेर खजाङका मित्र हुनुहुन्छ निश्चल प्रेमी कान्छा उहाँले पनि धेरै सहयोग गर्नुभएको छ विशेष भूमिका खेल्नु भएको छ मलाई लाग्छ सम्भवतः पवन घरदी मगर विवश र निशल प्रेमी कान्छाले मात्रै यो गजल सङ्ग्रह प्रकाशनको निमित्त झन्डै दस दस हजार जति विदेशबाट उहाँले फोनमा मात्रै खर्च गर्नुभयो मैले त्यो त्यसरी बुझेको निशेल प्रेमी कान्छले विचारपणसम्म आइपुग्दा भनेर यसरी लेख्नु भएको छ उहाँका शब्दहरू जस्ताको त्यस्तै म यहाँ सभार गरेर तपाईँ बताउँदैछु विचारोपणसम्म आइपुग्दा नेपाली साहित्य र विकासको निम्ति प्रवासमा रहेर पनि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छजना गुल्मेल युवाहरूको एउटा यो प्रयास हो भिन्न भिन्नै देशमा रहेर पनि हामीहरू मिलेर एउटै ग्रुपमा बाँधेर यहाँसम्म पुग्न पाउँदा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 प्रकाश विशेष गरी उपस्थित अफनका लागि पर्नुभएका कुसुम नेपाली सन्तोष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 सबै सबैलाई विशेष आभार प्रकट गर्दछु इतिहासमा अन्य विचारोपण गर्नको लागि पनि सहयोग पुर्याउनु हुनेछ भन्ने आशा लिएको छु भनेर भन्नुभएको छ उहाँहरूको कुराहरू मैले जस्ताको त्यस्तै राखेँ हुन पनि हो सनाले मात्रै रचना कलेक्सन गरेर प्रवासबाटै छपाइको जिम्मा दिएर र विमोचनको लागि पनि उहाँहरू आफै लागि परेर हामीहरूले उहाँलाई केही साथ दिएर हामीहरू हातमा हात मिलाएर मात्रै यहाँसम्म हामी विचारोपण पुर्याउन सफल भएका हौँ फेरि सम्झिन चाहन्छु पवन घर मगर विवश निशल बेनी कान्छा इन्दन देवी भण्डारी रेशम श्रिष मगर रोहित कुमार छेत्री र हामीबाज हुनुहुन्छ ज्ञान उहाँलाई मेरो तर्फबाट पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु धन्यवाद